एक विष अध्याय आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि गोमा महादेवको शराब पाइ अति चिन्तित थिइन् तहा उपरान्त गङ्गा स्नान गर्न गएका शिववट सती ब्राह्मणीले स्नान गरी हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरी घर फिर्ता गोमालाई रोइरहेकी देखि हे पुत्री किन रोइस् दुख भयो भनी सोधे गोमाले भनिन् हे पिता माता तपाईँहरू स्नान गर्न गङ्गाजी जानुभयो म अक्षता केलाउँथेँ हेसुक आई भिक्षा मागेँ म अक्षता केलाइ भिक्षा दिन्छु एक क्षण पर्ख पर्खाई राखेँ अक्षता केलाइसकी भिक्षा दिन गएँ भिक्षुले हे ब्राह्मणी यतिबेर पर्खाइ अहिले भिक्षा दिन आइसा लिन्न दिने भए तेरा बाबाले पूजा गर्ने तैँले यसलाई राखेको अक्षता भिक्षा दे भनेर लिने भए ल्याउ नलिने भए अक्षता दिने होइन भनी मैले भनेर भेट्छु रिसाई हे पापिस्टे तैँले अहंकारले मलाई भिक्षा दिइनस् तँलाई श्राप दिन्छु सात वर्ष वर्ष कि हुँदा सत्तरी वर्षको बुढोसित तेरो विवाह होस् फेरि तेरा बाबा महतारीले महाकष्ट गरी सिद्धिगण गणेशको सेवा गरी तुल्याई राखेको सम्पत्तिको नाश होस् फेरि तँलाई पनि नाना तरहको दु फेरि तेरा बाबा महतारीहरू पनि चाँडै मरिजाउन् अनि डमरु बजाई श्राप गरी गए भनी सबै वृत्तान्त कहिन् यदि गोमा गोमाले भनेपछि शिवभट्टले भने हे पुत्री ती भिक्षुक श्री महादेव हुन् र तिनले दिएको श्राप लाग्ला लाग्दैन भिक्षुकले त्यसो भने, भने भनी रुनु छैन नरो भनी बुझाए तहाँ उपरान्त गोमा छ वर्ष कि तब शिवभट्टले सतीसित सल्लाह गरी गोमालाई कन्यादान दिन भने ठाउँ ठाउँमा ब्राह्मण खोज्न पठाए जगदीश्वर श्री महादेवले शराब दिएको हुनाले गोमालाई कन्यादान लिने ब्राह्मण पाउन सकेनन् शिवबाटले आफै जहाँ तहाँ खोजी हिडे आफूले भने जस्तो ब्राह्मण पाउन सकेनन् र फेरि गङ्गामा पुगी स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे उहाँ पनि आफूले भने जस्तो पाएनन् र मनले हार मानि आउँदा कुप्रो कान नसुन्ने डेरो कैला आँखी भुइँ भए कैला आँखी भुइँ भएको आँखी भौँ जोरिएको दारा निस्केको कपालका के पाकेको कालो मुखदेखि रियाल चु सत्तरी वर्षको उमेरको शिव शर्मा नाउँ गरेको शिलासन गरी सन्ध्या गर्न लागेको बुढोलाईदेखि शिवभट्टले धेरै बेरसम्म तिनीहरूलाई हेरिरहे शिव शर्माले सन्ध्या गरिसके तिमीले मलाई धेरै बेरसम्म किन हेरिरह्यौ तिमीको हौ कहाँदेखि आयौ भनी सोधे शिवभट भन्छन् म शिवभट्ट ब्राह्मण हुँ मेरा घरमा एक कन्या छ कन्यादान दिन भनी ब्राह्मण खोज्दै हिँड्छु कहीँ पाइन र घर जान भनी आए, तिमीलाई देखेर हेरिरहे तिमी को हौ यति शिवभट्टले भनेको वचन सुनि शिव शर्मा भन्छन् रे शिवट्ट म शिव शर्मा ब्राह्मण हुँ सोह्र वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको हुँ सत्तरी वर्षको हुँदा पनि मलाई कन्यादान दिने कोही भएन र आज मेरा भाग्यले तिमीलाई पाएँ ईश्वरका कृपाले दुवैको काम पुग्यो हे पिता म दया गरी तिम्री पुत्री मलाई कृपा गर सहस्र बिन्ती छ ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म मेरो विवाह भएको छैन अब तिमीले कृपा गरे कन्यादान पाउँला यति शिव शर्मा ब्राह्मणको वचन सुनि शिवट्ट ब्राह्मण भन्छन् यस्ता उमेरका तिमीलाई बालक छोरी कसो गरिदिनु विशेषले तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री र जस्ती पुत्री अयोग्य छन् भन्ने र शिवशर्मा भन्छन् शिवट्ट त्यसो आज्ञा नगर ती कन्या मलाई देऊ तिमीले त्यसो भने म आत्महत्या गरी मरौँला शिवशर्माले यस्ता कुरा गरेऊसनी शिवभट मनमा भन्छन् त्यसको कर्ममा यस्तै लेखेको रहेछ म के गरौँ उस दिन श्राप गरी जाने भिक्षुक रूप श्री महादेव रहेछन् उनको श्रापको विघ्न को विघ्न बिगन, गर्न सक्छ इन्द्रले पनि सकेनन् रावणले पनि सकेन म जस्ताले कसो गरिसकुँला भन्ने यस्तो विचार गरी चिन्ताले आकुल भई शिव सँगमा घर गए सती ब्राह्मणीले शिव शर्मालाई साथमा लिई आफ्ना स्वामी घर आएकोदेखि हर्षबै आए त्यो बसलाई ढाके ढाकी ल्याउनुभयो भनी सोधिन् शिवट्ट कहन्छन् हे त्री यी शिवशर्मा नाउँ गरेका ब्राह्मण हुन् गोमालाई कन्यादानन्द दिनभनी ब्राह्मण खोजी हिँडेको कोही पाउन सकेन घर आऊँ भने आउँदा यी गङ्गाका तिरमा बसी सन्ध्या गरिसकी म छेउ आई को कहाँदेखि आयो भनी सोधेँ मैले ब्राह्मण हुँ मेरो घरमा एक कन्या कन्यादान दिने ब्राह्मण खोजे हिँड्छु कहीँ पाइनँ र घर जान आएँ तिमी को हौ भने तिनले म पनि ब्राह्मण हुँ सोह्र वर्षका उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको मलाई कन्यादान दिने कोही भएनन् आज मेरा भाग्यले तिमीलाई भेट्टाएँ तिमीले मलाई कन्यादान देऊ भनेर मैले हे शिव ब्राह्मण यस्ता उमेरका वृद्ध तिमीलाई बालक मेरी पुत्री म कसो गरी विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री र जस्तै मेरो पुत्री अयोग्य छ यस्तो कुरा नगर भने तब तिनले त्यसो आज्ञा नगर ती कन्या मलाई दान नदिए आत्महत्या गरी मरुला भनी सँग लागि यो अनुभव भयो ब्रह्महत्या लिऊँ कि गोमा कन्या दान यति शिवबाट ब्राह्मणले भनेको वचन सुनि सती ब्राह्मणी भन्छन् हे स्वामी त्यस्तो कुरा नगर त्यो कस्तो भने बुढो कान्न सुन्ने डेरो कुहि आँखा भएको आँखे भाउ जोरिएको दारा निस्केको केस पाकेको मुखबाट ऱ्यालुहाउने कालो यस्तोलाई मध्यान्न काल का, सूर्यका जस्तो तेज भयो कि पूर्ण चन्द्र जस्तो मुख भयो कि हात जस्तो हात पाउ भयो बाघको जस्तो कम्मर भयो सावित्रीका जस्तो पैताला भयो सुवर्ण जस्तो जिउ भयो राजसको जस्तो गमन भयो कि कोइलीको जस्तो मिठो स्वर भयो कि मेरो पुत्री रितालाई कसो गरिदिउँ अर्काले कन्यादान दिएन भने जति आत्महत्या गरी मर्लान् त्यो हत्या हामीलाई लाग्दछ कदाचित तपाईलाई त्यस कुराको सन्देह भयो भने त्यो आत्महत्या गरोस् त्यो पाप म कपालमाथि थापी लिउँली त्यसको घुर्कीमा नडाएर आउनुहोस् त्यसलाई त हजार ब्रह्म ब्रह्महत्या लागे पनि दिने छैन पृथ्वीमा अरू ब्राह्मण कोही छैनन् कि तपाईँले नसके म खोजी ल्याउली भनी सती ब्राह्मणीले आफ्ना स्वामी शिवबाट ब्राह्मण यस्ता कुरा गरेको सुनि शिव शर्मा ब्राह्मण भन्छन् हे माता संसारमा बुढा पनि छन् बालक पनि छन् राम्रा पनि छन् नराम्रा पनि छन् कसैका छोरा छोरी छैनन् कसैका छँदै छैनन् कोही पुरुषका आफूभन्दा उमेर पाकेका स्त्री छन् कोही स्त्रीका आफूभन्दा उमेर पाकेका पुरुष छन् कोही धनी छन् कोही गरिब छन् कुमालेको चक्रझै फिरिरहेको यस संसारमा बुढो कसले हुनुपर्दैन कसलाई मर्नु पर्दैन यस अर्थले ती कन्या मलाई देऊ नदिए तिमी दुवै स्त्री पुरुषलाई श्राप दि प्राण त्याग गरौँला भनी प्राणवायु ब्रह्माण्डमा पुर्याई मर्न तयार भए र तब शिवबाट ब्राह्मण डराए भन्छन् हे शिव ब्राह्मण यसो नगर मेरी पुत्री तिमीलाई दिन्छु भनी बुझाइ घोडा धोई माथि ढाकी लगे सती ब्राह्मणीले भने मान्दी भएन् तब शिववट्ट ब्राह्मणले बुझाउन लागे हे स्त्री उस दिन श्राप बिताने भिक्षुक रूप श्री महादेव रहेछन् अब तेत्तिस कोटी देवता हाम्रा सहायक भई भइआए पनि श्राप लङ्घन गर्न सक्ने छैनन् दैवले गरि ल्यायो गोमा यिनैलाई कन्यादान दिउ डिपी नगर सामग्री तयार गर भने तब सती ब्राह्मणले मनमा विस्मात गर्न लागिन् अहो आश्चर्यको र बालकको विवाह भएको देख्नु पर्यो निर्विवेकी विदाताले मेरी पुत्रीका ललाटमा कस्तो लेखेका रहेछन्वारण गर्दा ब्राह्मणहरूले यो बालक भाग्यमानी हुनेछ सम्पूर्ण लोकले मान्नेछन् भन्थे त्यो पनि मिथ्याएछ हामीले नगर्नु कर्म कर्मता केही गरेका थिएनौ सबको भलै गर्थ्यौँ के पापले यस्तो भयो मेरी पुत्रीले श्राप दिने श्री महादेव रहेछन् यस बालकले के जान्दथे र श्राप दिएछन् भने साह्रै रुन लागिन् र शिवट्ट ब्राह्मण भन्छन् हे स्त्री नौ दैवले जस्तो गरियो उस्तै हुन्छ शिवशर्मा शर्मा ब्राह्मणलाई खान पिन सुत्न ठाउँ खटाई खटाइदेऊ विस्मात नगर भने यति आफ्ना पुरुष शिवभट्टले भनेपछि सती ब्राह्मणीले नाना उपचार तयार गरी खान पिउन दिइन् शिव सुत्न गएपछि सती ब्राह्मणीले आफ्नै पुत्री गोमालाई डाकी भन्न लागिन् हे पुत्री तेरो विवाह हुन लाग्यो त्यस वृद्ध ब्राह्मणलाई तेरा बाबा कन्यादान दिन्छन् किनभने उस दिन तँलाई श्राप दिने भिक्षुक श्री महादेव रहेछन् तँलाई त्यो श्राप लाग्यो हामीलाई दोष नदे तँ पनि सुर्ता नगरेस् तेरा कर्मले गराएको कुरा अन्यथा कसको अन्यथा गर्न कसको सामर्थ्य छ हे गोमा अनि एकादेखि आँसु खसाली बडा प्रीतिले काखमा लिइन् यति आ महतारीले महतारी सतीले भनेको सुनि गोमा ब्राह्मणी भन्छन् हे माता तिमीहरूलाई के दोष छ मेरो कर्ममा यस्तै लेखेको रहेछ फेरी श्री महादेवले दिएको श्राप मिथ्या गर्न को सक्ला मैले अहंकार गरी भिक्षुक श्री महादेवलाई अनादर गरेँ र त्यही फल त्यही फल पाएँ जो मनुष्यले भिक्षा माग्न आएको भिक्षुकलाई भिक्षा नदी विमुख गरी पठाउला त्यो अवश्य यस्तो अवस्थामा पर्ला जो मनुष्यले भिक्षा माग्न आएको भिक्षुकलाई भिक्षा दिइ सन्तोष गरी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउला हे माता तिमी सन्देह नगर बुढो भए पनि खोरन्ड भए पनि दरिद्र भए पनि रोगी भए पनि कुष्ठी भए पनि पापी भए पनि मलाई दैवले पारिहाल्यो रामचन्द्र जस्तालाई त दैवले लागेर वनवास जानु पर्यो वनवास जाँदामा रावणले सीतालाई हरिलिई गयो फेरि श्री महादेवस्थालाई दैव लागेर कालकुट बिस कण्ठमा राखी नीलकण्ठ भइरहनु पर्यो फेरि युधिष्ठिर जस्ता धर्मात्मा राजालाई पनि दैव लागेर राज्य नष्ट भई पाँचै भाइले वनवास गुप्तवास समेत जानु पर्यो फेरि द्र द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा निर्वस्त्र गरी निर्लज गराइ पाइन् फेरि राजा जस्ता दाता को छन् तिनलाई दैव लागेर पातालमा बस्नु पर्यो फेरि कृष्णको जस्तो माया कसको छ तिनलाई पनि दैव लागेर आफ्ना मुख्यान्जी आफ्ना नाति अनिरुद्ध्रलाई बाँडासुरले नाग पासले र छप्पन्न कोटी यदुवंशी नाश भएको देख्नु पर्यो फेरि ब्रह्माण्ड मण्डलमा मण्डल संसारमा सम्पूर्ण मनुष्य किट पतङ राक्षस इत्यादि जति जीवातमा छन् ती सब सृष्टि गरिरहेका ब्रह्मलाई पनि दैव लागेर आफ्नो शिर कटाइरहनु पर्यो फेरि देवताका राजा यसलाई दैव लागेर रा राज्य छोडी भाग्नु पऱ्यो हे माता दैवको गति लङ्घन गर्न कोही सक्दैनन् पूर्वजन्ममा आफूले गरिआएको कर्मको भोग कर्मको भोग भोग गर्नै पर्छ हेर जस्तै घडाली कस्तै धेरै पानी भएको समुद्रमा गए पनि जल घडा घडाभरि मात्र आउँछ त्यस्तै आफ्ना ललाटमा लेखेको मात्र हुन्छ सन्देह नगर तिमीले दिएको ठाउँ ठाउँमा म खुसीसित जाउली भनी गोमा ब्राह्मणीले यस्ता कुरा गरेको सुनि सती ब्राह्मणी खुसी भई भन्छन् हे पुत्री त धन्य यस्तो बालक अवस्थामा में यहां ज्ञान का कुरा करने रातभरी दुई आमा छोरी तस्तरा रहे होली भो रिवट ब्राह्मण ने नाव ढाट पठाई शिवशर्मा ब्राह्मण को कपाल खौरन रोड़ा को नंग काटना लगाई मन पे खाना ला दी पाली राखे शिवशर्मा ब्राह्मण भी मन परे को खाना ला पाऊँ रिष्टपुष्ट भई मोटाए तहाँ उपरांत शिववट ब्राह्मण लग्न ठराई कन्यादानको सामग्री तयार नाना मंगल यात्रा गरी आफ्ना मर्यादाले गोमा ब्राह्मणीलाई हिरामोती मणिमाडिक रत्नादि नाना अलङ्कार वस्त्र पहिराई शिव शर्मा ब्राह्मणलाई कन्यादान दिए गोमा ब्राह्मणीले हातमा फुलको माला लिई शिव शर्मा ब्राह्मणका गलामा लगाइदिन् र प्रणाम गरिन् कन्यादान गरिसकि शिवट ब्राह्मणले अरू ब्राह्मणहरूलाई श्रद्धापूर्वक दक्षिणादी भोजन गराएर ब्राह्मणहरू आफ्ना आफ्ना घरमा गए गोमा ब्राह्मणले पनि शिव शर्मा ब्राह्मणलाई बहुत प्रीतिले सेवा गरी इच्छासित राख्ती भइन् यति श्री स्कन्दे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर व्रतकथाय गोमा कन्यादानो नाम एक